छुमरी मलाई तिन ठाउँबाटछु मरि सारा कुसमेर सरा मङ छौ छौ छौँ बाछुबरी मलाई तिन ठाउँमा कमा र बाछुबरी ta ta ta ta ta na chu mai mai सानु रा sambali mata